थाहा संचार नेटवर्कका विभिन्न पार्टनर स्टेशन मार्फत हामीलाई सुनिरहनुभएका प्रिय श्रोताहरूलाई सुन्नेलाई सुनको मालाको नयाँ अङ्कमा हार्दिक स्वागत छ कार्यक्रममा हामीले उमा सुवेदीले लेख्नु भएको उपन्यास तोदा सुनाइरहेका छौ हिब्रू शब्द तोदाको अर्थ हो धन्यवाद र यो उपन्यासमा जिन्दगीका विभिन्न हण्ड ठक्कर खादै इजरायल पुगेकी पार्वती नामक पात्रको कथा छ यसमा पार्वती र पार्वती जस्तै जीवन भोग्न बाध्य नेपालीहरूको मात्र कथा होइन विश्वयुद्धको लामो कालखण्डपछि पनि त्यसको चिमोटाईबाट उम्कन नसकेका इजरायलीहरूको पनि कथा छ गत साता हामीले पार्वतीको विगत सुनायौं ऊ कसरी युद्धको त्रासदीका कारण गाउँबाट विस्थापित भएर काठमाडौँ पुगी त्यहाँ कसरी आफ्नै गाउँले अग्रजबाट बलात्कृत भई र कसरी इजरायल पुगी भन्नेबारे चर्चा गरेका थियौं केयर गिभरको रूपमा कार्यरत घरकी वृद्धाको असन्तुलित मानसिकताका कारण कायल भई जागिर छोडेर हिँडेकी पार्वती इजरायलमै पनि यतिखेर बेरोजगार हुन पुगेकी छे विदेशी कामदारले इजरायलमा बेरोजगार बस्नु अवैधानिक मानिन्छ यस्तोमा अब के गर्वतीले गर प्रस्तुत छ उपन्यास तोदाको एजेन्सी को अफिश थीरकुमारी को अर्टमेंट पुग्दा पार्वती दिनभरी हिलाला में जोते बहर गोरू जस्ते धक्कीां करते आंसू ने भिजे परेला डोरी डोरीझै बाटि तिल्किलेमा यामानको केही अड्के जस्तो भएर बोल्नै नसक्ने भएकी इजरायल आएर के के न गरु न भने देखेको सपनाको महल गर्म गुर्लुम ढल्दै थियो सपनाका बासी अवशेषहरू चैतको धुलो झैँ उसका आँखा वरिपरि उडिरहेका थिए त्यही धुलोको पछाडि ऊ यतिखेर उ भेकी र उसलाई आफ्नै अस्तित्व अब शङ्कास्पद लाग्न थालेको थियो ऊ आफैले टकटक्याएर हेर्थी कहिलेकाहीँ र सोध्थी आफ्नै मनसित के मन जीवित छु के साबुत छ मेरो पहिचानको के अज कायम छोड़ो अस्तित्व धरें विद्या नया नया शिक्षक झनले बेला उसलाई सही सही जवाब दिन सकते थियो बरू मन आप मेला मा आमा आम हरा बालक झरीर को अंतरकुंतर में लुकर सुक्का सुक्का रहेक थी यतिन्जल अपार्टमेन्टमा रोशनी पनि आइपुगेकी थिए उसँगै अरू दुईजना पनि थिए शान्ति र सीता रहेछ तिनीहरूको नाम रोशनीले पनि काम छाडेर आएकी थिए शान्ति र सीताको हालत पनि त्यस्तै रहेछ आफूले जस्तै दुःख पाएका अरू पनि भेटिएपछि पार्वतीलाई अलिकति साहस महसुस भयो पार्वतीको अनुहारमा गहिरो निराशा थियो तर रोशनीको अनुहारमा चिन्ताको भाव छँदै थिएन ऊ भन्दै थिए पार्वती चिन्ता गरेर के गर्ने भन्दा अब जे होला होला छोड्दै यहाँ झोक्रिएर समस्याको समाधान हुने भइन क्या अरे बरु हिँड घुम्न जाऊ पार्वतीलाई कतै जाने मन त थिएन तर रोशनीले असाध्यै कर करी अपार्टमेन्टको छेवैमा लेबेन्स्की रोड थियो त्यसैको आडमा तखाना मार्काजित भनिने इजरायलको केन्द्रीय बस थियो त्यो घुम्नका लागि रमाइलो ठाउँ भएकोले रोशनीसित पार्वती पनि त्यतै लागि र सीता सँगै लागे पोलेको मनलाई शीतल पार्न उनीहरू हिँड्न त हिँडे तर यो यात्रा सजिलो थिएन काम छाड्ने बित्तिकै उनीहरूको वर्किङ भिसा रद्द भइसकेको थियो उनीहरू अवैध आप्रवासीमा रूपान्तरित भएका थिए अर्को काममा हाजिर नहुन्जेलसम्मको लागि उनीहरूले बिटु भिसा लिनु त्यो लिनका लागि एक सय खर्चिनुपर्ने हुन्थ्यो हेरै पर्दैन काम पनि खोर्सिनु अनि दाम पनि खर्चिनु त्यो त हुनै सक्दैन अब अलिक दिन हेरौँ कसो नपाइला काम पुलिसबाट चाहिँ जोगिनु पर्यो रोशनीले हिम्मतिलो कुरा गरे पार्वतीलाई पनि आँट आयो शान्ति र सीतामा पनि पक्कै आठ उम्रेको हुनुपर्छ पार्वती यसअघि पनि बस पार्क पटक पटक पुगेकी थिए तर बस टर्मिनलको साथै तला घुमी घुमी हेरेकी चाहिँ थिएन बाटोमा कतै पुलिससँग झम्का भेट हुने त होइन डर त थियो उसको मनमा तर रोशनी पनि सँगै भएकीले डर केही कम भन्ने भएको थियो उनीहरू डराएका बिरालाले जस्तै चनाखा आँखाले फर्की फर्की हेर्दै बस पार्क पार्कभित्र छिरे यो पार्वतीले सोचेभन्दा निकै ठूलो बस स्टेशन थियो पहिलो दोस्रो र तेस्रो तला अण्डर ग्राउण्ड भई तीन तला माथि उठेको यो बस स्टेशन बाहिरबाट हेर्दा त सामान्य देखिन्थ्यो तर भित्र पसेपछि यसका विशालता र भव्यताले मोहित पार्थ्यो प्रत्येक तलामा सुपरमार्केट रेस्टुरेन्ट ट्राभल एजेन्सीहरू गहना कपडा र विलासितका सामानहरूको ठूलो बजार खचाखच मानिसहरूले भरिएको थियो तर पनि शान्त थियो अनावश्यक हो हल्ला थिएन बजार एउटा सजिलो अनुशासनले चलिरहेको थियो इजरायल आएको निकै दिन भइसकेको थियो तर पार्वतीले यहाँको यति ठूलो बजार यसअघि देखेकी थिएन शान्ति र सीताले पनि देखेका रहेनछन् त्यसैले तिनीहरू पनि छक्क परेर हेरेको हेरे, हेरे भए गोठमा बाँधेको भैँसीले आँगनमा नाच्ने मारुनीलाई हेरेछाँ अपलाक र मूर्तिवाद उनीहरूलाई कुनै सामान त किन्नुपर्ने थिएन तर पनि प्रत्येक पसल पसल छिरेर उनीहरूले सामानको मूल्य हेरे त्यो मूल्यलाई नेपाली रूपैयाँसित दाँझेर हेरे अनि लामो न जिब्रो निकाले घुम्दा घुम्दै उनीहरू एक सूर्य हुन पुगे आफू बेरोजगार भन्ने पनि बिर्सिए निष्पिक्री र लहरी भएर हात हल्लाइ हल्लै कुरा गर्दै अपार्टमेन्टतिर फर्किन थाले हिँड्दै हिँड्दै पार्वतीले केही अगाडि पुलिसहरू देखी तिनीहरू उनीहरूतिर आइरहेका थिए एकछिन त उनीहरूको होस हवास घुम भयो तर तुरुन्तै सम्हालिएर उसले रोशनीलाई फाने ए रोशनी फर्केर तखानाभित्र छिरौँ बरू के किने जस्तो गरौँ के चुकिन्छ नि यिनीहरू उसले पछाडि फर्केर दुई पाइला बढाएकी मात्र के थिए एउटा पुलिस अगाडि आएर उनीहरूको बाटो झ्याकेर उभियोज पार्वतीका गोडा लगलग काम न थाले भुइँचालो आए जस्तो भायो, पूरी तखाना नै हल्लिन थालेको उसले अनुभव गरी आँखाले नजिकैको चिजबीज पनि छुट्याउन छाड्यो सँगै रहेका साथी कता छन् उसलाई केही पनि पत्तो भएन उसले, उसले काँप्दै गरेको हातले ब्यागबाट पासपोर्ट झेकेर पुलिसतिर बढाई एउटा पुलिसले पासपोर्ट पल्टायो र गौर गरेर हेरिसकेपछि भन्यो लग, अब पार्वती पुलिस को पची पी लगी इजरायल आऊवतीस असंख्य सपना थे ऊ आपने सपना को भारी में थीचिकी थी बेला इज्राइल आई सके उसका सपना साकार हो भाई लगे अपना सब सपना उस प्रियन ऐसी प्रति उसको विश्वास पलाऊ तर यति बेला पुलिसको पछि पछि लाग्दा उसका सबै सपनाहरू फेरि लथालिङ्ग भएका थिए कमाई त ता टाढाको कुरा आउँदा लागेको खर्च पनि अब उठाउन नसकिने स्थिति आइसकेको थियो उसको अगाडि पुलिसका पछि लागेर भ्यानमा पुगिन्जेल उसको दिमाग शून्य भयो उसका खुट्टा त भुइँमै थिए तर उसलाई आफ्ना पैतालाई मुनि जमिन नभए जस्तो लागिरहेको थियो पुलिस हिब्रू भाषामा के के भट्याउँदै थियो तर पार्वतीका कहान पुरै बहिरा भइसकेका थिए ऊ यन्त्रवत पुलिसको भ्यानमा चढी भोशनी पनि भ्यान रहेछ शान्ति र सीता पनि कुनामा कोचिएर बसेका रहेछन् पार्वती पनि भ्यानको पछाडिपट्टिको झ्यालतिरको सिटमा खुम्चिएर बसी ऊ सातो गए झै भएकी थियो उसको अनुहार तर रोशनी अझै बिन्दास थिए भन्दै थि चिन्ता देखा दिउसै थियो तर पार्वतीले जताततै अध्यारो देखिरहेकी थिडा अध्ययारो शान्ति अघिसम्म त सातो गाईसै चुप लागेकी थि रुन पो थाली बिहान नै थर्किने गरी यही मौकामा सिधा पनि रुँदै पुलिससित हातै जोडेर याचना गर्न थाली मैले अलिकति भएको खेत पनि बन्धक राखेर रा आएको छु यसरी रितु हात फर्कनु फर्कनुभन्दा त यतै मर्छु बरू ऊ भन्दै थियो उसले यो सब नेपालीमै भने यही बेला रोश्नेले सम्झाई भन्ने नै हो नि हिब्रूमा भन् नेपाली बुझ्छन् उनीहरूले बल्ल उसको होस आयो अनि अघिकै कुरा कनिक थिँदै हिब्रुमा भनी पुलिसले कति बुझ्यो थाहा भएन सीताको भन्दा शान्तिको झन् थियो श्रीमान सेनामा हुँदा रोल्पामा माओवादीसँग भएको भिडन्तमा ज्यान गयो घरकाले विधवा शान्तिलाई फिटिक्कै देख्न सकेनन् केही नलागेपछि ऊ माइत गएर बसी माइतमा पनि चाडपर्वमा पाहुना बनाएर जाँदा पो मानभाव हुन्छ आगन टेक्ने बित्तिकै मेरो त घरमा बिजोग छ भोलि बिहान घाम नजुल्कन्दै फर्किहाल्छु भन्ने छोरी चेलीको लागि मात्रै माइतीमा इज्जत हुन्छ विसहारा भएर सधैँका लागि बस्न जाँदा त टेढा आँखा व्यङ्ग्य र घोषपेचको झटारोले अधिक दिनमै थला पर्छ शान्तिको हकमा पनि त्यही भयो ऊ माइतमा पनि बस्न नसक्ने भाइ अन्तत सबैको बोझ भएर बाँच्नुभन्दा त बरु विदेशमा गएर केही वर्ष दुःख गर्छु भन्ने सोचेर ऊ अनेक प्रक्रिया मिलाइकन इजरायल आएकी थिएन माइतीसँग ऋण मागेर आएको कुन मुखले फर्किनु भने त त्योभन्दा त बुर्ग समुद्रमा फलेर मर्छु म त शान्तिले यति भनेपछि सीताले पनि भने म पनि के मुखले फर्किने म पनि यतै मर्ने अब रोशनीले सीतालाई हकारी ए नेपालीमा होइन के यसलाई सुनाउने भाइ हिब्रूमा भन् भने सीताले त्यही कुरा फेरि हिब्रूमा भने पुलिसले सुनेको नसुने गर्यो करिब पैँतिस मिनट पछि रामलेको पुलिस चौकीमा भ्यान रोकियो चारजना केटीहरूलाई अघि लगाएर ऊ त्यहाँ जाऊ भन्ने इसारा गर्दै पुलिसहरूले उनीहरूलाई चौकीभित्र चौकी चौकीभित्र छिर्दै गर्दा पार्वतीका गोडा लूला भएका थिए भित्र पुगेर उसले पछाडि फर्केर हेरी अघिका पुलिसहरू देखिएनन् उसलाई क्षण डर लाग्यो एउटा फराकिलो हलमा उनीहरूलाई पुर्याइयो त्यो हल शान्त र सफा थियो हलका दुवैतिर लहरै टलक्क परेका सोफाहरू थिए उनीहरू थाकेर लकतारान भएका थिए कसैको आदेश नपर्खी सोफामा थक्क बसे रोशनी रोशनी बसेपछि पार्वतीहरू पनि बसे भित्तामा एउटा ठुलो टिभी एक्लै समाचार फतफताइरहेको थियो रोशनीले नजिकै रिमोट देखि च्यानल चेन्ज गरेर हिब्रूमा अनुवाद गरिएको अङ्ग्रेजी सिनेमा हेर्न थाली केही बिर एउटी पिठो जस्तै गोरी निला आँखा भएकी राम्री प्रहरी केटी आइपुगी उसैले उनीहरूलाई भित्र लगेर रा, ठूलो राउण्ड टेबलको वरिपरि बसाए पार्वतीहरूले केही बुझ्न सकेनन् मुखामुख गरे बोल्ने हिम्मत कसैमा थिएन सबैको मुटु जोड जोडले थड्किँदै थियो सबैलाई आफ्नै शरीर भारी भइराखेको थियो यतिकैमा दुईजना मैला प्रहरी ट्रेमा खानेकुरा लिएर आए टेबुलमा राखिदिए रोशनीले केही चिन्ता नभए साथीहरूतिर फर्केर भाने अब हामी चाँडै नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुनेछौँ हामीलाई नेपाल फर्काउने पक्का पक्की भयो ज्यास् हामीलाई भकभकै चाहिँ राख्ने भएनन् खाइभरि विदा गर्ने भयो भनौँ न नत्र पुलिस चौकीमा पनि खाना खान दिन्छ उनीहरूको अगाडि कुर्सीमा बसेकी पुलिस अफिसरले चारैजनालाई राम्ररी निहाली शान्ति अझै रोइरहेकी थिए सबैको ताल देखेर महिला पुलिस अफिसरले अलिक नरम स्वरमा भने के हो तिमीहरूको पारा यति साह्रै डराउनेले बिटु विसा किन नआने केटीहरूका गिधिमा झुसिल किरा हिँड्न थाले सर गर्दै तिनीहरूका आँखा भुइँतिर जोतिएका थिए टाउको ओलाको सूर्यमुखी फुलझ्यात्रिएको थियो शान्तिको सुक्क सुक्कको भल्युम छिनछिनमा घटबड भइरहेको थियो हेर बिना भिसा हाम्रो देशमा एकछिन पनि बस्नु पाउँदैनौ तिमीहरू यो यहाँको नियम हो र नियम उल्लङ्घन गर्ने सजाय पाउँछ थाहा छ तिमीहरूलाई तिमीहरूलाई बिटु भिसा लगाउनुपर्छ भन्ने पनि थाहा छ हो कि अब आइन्दा काम छुट्यो भने त्यही दिन गएर बिटु भिसा लगाउने यसरी बिना भिसा डुलेको पाइयो भने चाहिँ यहाँ ल्याउँदैनौ नि हामी अब सिधै एयरपोर्ट लैजान्छौँ बुझ्यौ यति भनेर उसले केटीहरूलाई निकै बेरसम्म हिब्रू भाषामा इजरायली नियम कानून पढाइ त्यसपछि सबैको हात हातमा पासपोर्ट फिर्ता राखिदिए त्योसँग एउटा सानो कागजको टुक्रो पनि थियो त्यसमा मिश्रा तफनिम अर्थात् भिसा लगाउने ठाउँको ठेगाना र त्यहाँसम्म जाने बस नम्बर लेखिएको थियो बिठु भिसामा छाप लगाएर निस्कने बेलैमा पार्वतीको मोबाइल बज्यो नातान एजेन्सीको नम्बर पार्वतीले चिनी हाली उता, उता -बार बिरक्तिका बेला पार्वतीले रोशनीको अगाडि कसम खाएकी थिए आउँदा लागेको ऋण मात्र तिरिसकुन फर्किन्छ छिन पनि बस्थिनँ यस्तो रद्दी ठाउँमा थोत्रा बुढीहरूको ज्यादै छ र को बस्छ तर रोशनीले पार्वतीका कुरालाई हावामा उडाइदिएकी थिए मै पनि पहिला यस्तै कसम खाएको थिएँ पार्वती आउँदा लागेको ऋण तिर्ने नेपाल फर्किन्छु तर मलाई थाहा छ जुन दिन म ऋणको त्यो पहाड उक्लिन्छु नि पक्कै अगाडि चाहनाको अर्को पाहाड पनि देखा पर्छ फेरि त्यसपछि मनले भन्न थाल्नेछ एउटा घर नबनाइ त के फर्किनु हो अब घरको रहर पनि पुरा भयो मारौँ त्यसपछि सन्तानको भविष्यको कुरा आउँछ उनीहरूको लागि के गरौं भन्ने हुन्छ रोशनीले लामो सास फेरि र भाने कहिल्यै चढिन नसकिने रहेछन् चाहनाकै पहाडहरू पार्वती कहिल्यै चढिन सकिने रहेछन् सधैँ बिन्दासदेखि रोशनी यति भन्दा भने उदास भएकी थिए रुनु हुँदैन भन्थ्यो सबैलाई तर यतिखेर उसका आँखामा आँसु थियो पार्वतीले रोशनीको आँसु देखि हाली पाँच वर्ष अघिकै कुरा त हो नि क्याम्पस पढ्दै थिए रोशनी त्यति बेला त्यति बेला कति उत्साह थियो भित्र जीवनका सबै कुरा पाइ भन्ने विश्वास थियो उसलाई मन निकै बलियो थियो एक क्याम्पसबाट घर फर्किँदै गर्दा रोशनीलाई बाटेमा कसैले सुनायो कि रोशनी साउदीमा मिसिनले किचेर तेरो दाईको मृत्यु भएछ केही प्रक्रिया पूरा गरेर लास आउन अलिक समय लाग्छ अरे त्यस दिन उसमाथि समयले असाध्यै क्रूर ठट्ठा गरेको थियो पहिलो श्रेणीमा आइए पास गर्दा उसलाई अझै पढिएला भन्ने एकरती पनि विश्वास थिएन दाईले भनेका थिए मैले पढ्न नसकिने तलैमा पढाउँछु रोशनी यो दाई र केही पेर नमाइले त्यसो भनेको केही हप्तापछि उनी साउदी अरबका लागि उडेका थिए त्यहाँ पुगेर आफ्नो पहिलो महिनाको कमाईले बहिनीलाई क्याम्पस भर्ना गराएका थिए अनि फोनमा भनेका थिएसँग दुख था पाए। अब कुल को इज़त माया दाई रोशनी डरला खसे घर पुग्ना साथ रोशनी खाट में घोप्टो पड़े लड़े अक्का रुले रोशनी आएपछि के सान्त्वना पाइएला भन्ने आशामा पिँढीमा झोक्राएर बसिरहेका बा आमा रोशनीकै त्यो अवस्था देखेर पेटमा बाण रोपिएका चराका जोडी झैँ आँगनमा पुर्लुक पुर्लुक ढाले भोलिपल्ट रोशनी क्याम्पस गइन दिउँसोतिर छितिज उसलाई भेट्न घरै आयो उसको हाउभाउ हेर्दा ऊ रोशनीलाई सान्त्वना दिन होइन कि उसँग झगडा गर्न आए जस्तो देखिन्थ्यो सुरुमा उसले केही बनावटी भावुकता देखाउँदै भन्यो दाईको मृत्युको खबरले दुःख लाग्यो रोशनी तर तिमीलाई थाहा छ यसको दोषी को रोशनीलाई क्षितिजको यस प्रश्नको जवाब थाहा थिएन क्षतिजले भन्यो सामन्ती राज्य व्यवस्थाकै कारण तिम्रो ताईको मृत्यु भएको यो व्यवस्था रहेसम्म तिम्रो ताई जस्ता हजारौं युवाहरू यसै गरी कुकुर मरेझै विदेशी भूमिमा मरिरहनेछन् त्यसैले जनताको मुक्तिको लागि यो व्यवस्थालाई जरैदेखि उखेलेर फाल्नुपर्छ एकछिन भाषण दिएपछि क्षितिज उभोतिर लाग्यो जानु अघि उसले भन्यो एक दिन ति क्षित चल आँखा सधैँ केही खोजी रहे जस्ता देखिन्थे बिस्तारै रोशनीले उसलाई मन पराउन थालेकी थिए तर क्षितिज माया प्रेम जस्ता कुरालाई उति साह्रो महत्त्व दिँदैनथ्यो ऊ रोशनीसँग भन्थ्यो हामी जस्ता युवाहरू माया प्रतिमा अल्झ्यौं भने देश कसरी उभो लाग्न सक्छ रोशनी क्षितिज सधैँ मूल्य मान्यता र आदर्शका कुरा गर्थ्यो उसले आफ्नो जीवनलाई सिद्धान्तका सूत्रहरूमा बाँधेको थियो रोशनी क्षतिजले कहिलेकाहीँ प्रेमका कुरा पनि गरोस् भन्ने चाहन्थी तर ऊ सधैँ आम मान्छे र तिनका दुःख पीड़ाका कुरा गर्थ्यो दाजु बितेको निकै समयसम्म रोशनी क्याम्पस जानै सकिन आफ्नै मन बुझाउन गाह्रो थियो उसलाई त्यसमाथि बाआमालाई समेत सम्झाउने दायित्व पनि अब उसैमाथि थपिएको थियो दायित्वसँगै अब उसमाथि पढाइको खर्च कसरी जुटाउने भन्ने अर्को समस्या पनि थपिएको थियो उसले क्षितीजलाई सम्झि यस्तो बेला उसलाई ढाडसको खाँचो थियो तर भोलि आउँछु भनेर त्यस दिन विदा भएको क्षितीज फेरि फर्किएर आएन यस्तैमा उसले क्याम्पस जाने निधो गरी क्याम्पसको चौरमा आठ दसजना साथीहरू भेला पारेर क्षतिज छलफलमा व्यस्त थियो ऊ पनि छेउमा गएर बसी हाम्रा साथीहरूले यो मकिसकेको सामन्ती राज्य सत्तालाई ध्वस्त पार्न सुरु भएको महान जनयुद्धमा जाने निर्णय गरिसक्नुभयो अब यो देशलाई बलिदानको खाँचो छ हामीले देश, देश र जनताका लागि मर्ने र मार्ने सम्मको तहमा पुग्नै पर्छ भन्ने हाम्रो आजको छलफलको निष्कर्ष रह्यो तिमी पनि सही समयमा आइपुग्यौ यसमा आफ्नो विचार सुनौ के रहेछ तिम्रो यसमा रोशनी रोशनीलाई झनक्कै उठ्यो यस्तो अवस्थामा उसले क्षितिजबाट राजनैतिक भाषणको अपेक्षा कमसेकम गरेकी थिएन एक्लोपन र निराशाले गाँजेर ऊ क्षितिजको नजिक गएकी थिए केही सहानुभूति र हिम्मतका शब्द सुन्न चाहन्थ्यो रोशनीलाई दिक्क लाग्यो तर उसले यति चाहिँ भानियोज मलाई यो विषयमा अहिले पनि भन्नु छैन सबै विद्यार्थीहरू त्यहाँबाट गइसकेपछि क्षितिज रोशनी मात्रै भाँकी रहे क्षितिजले भन्यो अब म त जङ्गल बस्दैछु रोशनी यस्तो महान जनयुद्ध भइरहेको यो घडीमा म यहाँ हात बाँधेर बस्न सक्दिनँ हेर रोशनीले क्षितिजलाई सम्झाउने प्रयास गरे क्षतिजसँगै बिहेबारी गरेर सामान्य जीवन बाँच्ने राहार थियो रोशनीको उसले भने क्षतिज म अहिले कति ठुलो सङ्कटमा छु तिमीलाई थाहा छ मलाई यतिखेर तिम्रो साथ र सहयोगको खाँचो छन् म त तिमी माथि भरोसा गरेर आज क्याम्पससम्म आएकी थिए तर तिमीले त अर्कै बाटो रोजिसकेछौ क्षितिज रोशनी जस्तै उस्तै गम्भीर भएर क्षतिजले भन्यो त्यो मेरो मात्र बाटो होइन रोशनी यो बाटो तिम्रो पनि हो यो आजका चेतनशील युवा युवतीले रोजेको बाटो हो र यो बाटोमा म एक्लै छैन तिमीले पनि साथ दिन्छौ भन्ने विश्वास छ मलाई रोशनी मरे पनि जनताका लागि माझे पनि जनताका लागि कस्तो कुरा गर्छौ क्षितिज रोइरहेका मेरो बा आमालाई चटक्कै छोडेर म कसरी तिमीले भनेको बाटोमा हिँड्न सक्छु रोशनीले क्षितिजको हात समाति आँखाभरि आँसु पार्दै क्षतिजले भन्यो म पनि आफ्नो बाआमालाई रुवाउँदै बिदा भएको हुँ रोशनी यो देशका तमाम बाआमा दाजुभाइ छोराछोरी सबै रोहिरहेकै त छन् कोही अभावमा परेर कोही शोषणमा परेर अन्याय अत्याचार र उत्पीडनमा परेर सदेऊदेखि रोहिरहेका जनताको मुक्तिको सङ्कल्प लिएर हिँड्नेलाई बाआमाको आँसुले छेक्न सक्दैन रोशनी पश्चिम पहाड़मा लुक्न लागेको सूर्यको किरणले रतुवा खोलाको बगर राते भएको थियो त्यति नै बेला एक जोडी चरा पनि पखेटा भ्याट भ्याट पार्दै बगरे बगर उत्तरतर्फको जंगलभित्र पसे रोशनीले अन्तत क्षितीजलाई साथ दिने निश्चय गरी ऊ पनि भूमिगत भई छितिजसँग उनीहरू दिनभर जंगलमा अनेक योजना बनाउथे रात परेपछि गाउँ पस्थे त्यो काम रोशनीको लागि सजिलो थिएन तर क्षितिजसँगै भएकोले उसले आफूलाई यसैमा अभ्यस्त तुल्याउने कोसिस गरी पानीको बेगले धकेरेको माछा जस्तो भएर ऊ मन नलागी नलागी लहरसँगै धक्केलिँदै गई मध्यरातमा घर छेउको बाटोमा ओहोर दोहोर गर्दा उसलाई बाआमाको यादले खुबै सताउँथ्यो तर क्षितिजले उसलाई जहिले पनि घर जानबाट रोक्ने गर्थ्यो ऊ भन्थ्यो बाआमाको हालतले तिमीलाई कोमल बनाउँदैछ रोशनी अहिले त हामी कठोर बन्ने समय हो मा हुँ, हुँ, हुँ। को भावुकतामा पगेर महान उद्देश्यबाट विचलित हुनुहुँदैन आफ्ना वरिपरि मलिसियाको एउटा सानो समूह भेला पारेर टोली नेता आकाशले एक दिन भन्यो कामरेडहरू अब हामीले दुश्मन विरुद्ध धावा बोल्ने समय भएको छ भोलि हामी बजारको प्रहरी बिचमा आक्रमण गर्दैछौ यति भनेपछि उसले एउटा पट्याको कागज छेक्यो अनि औँलाले धर्साहरू देखाउँदै दे व्याख्या गर्यो कुन बाटो भएर जाने कसरी खेरा हाल्ने आदि इत्यादिका बारेमा साँझ परेपछि कसैले घाइते ओसार्ने डोका बोके कसैले उपचारका सामग्रीहरू कसैले कोदालो बोके र कसैले बन्दुक फेरे कानमा बन्दुक झुन्ड्याको क्षेत्रिजले रोश्नेको नजिकै आएर भन्यो रोश्ने काम्रे अब युद्धमा गइँदैछ हेर्नु के हुन्छ भन्न सकिन् व धैर्यपूर्वक परिस्थितिको सामना गर्नुहोला यति भनिसकेपछि आफ्ना बलिया हातले रोश्नेका नरम हातलाई करप्प समातेर ऊ अघिअघि हिँड्यो राति भिडन्त सुरु भयो पुलिस चौकीतिरबाट अय अयको आवाज आइरह्यो क्षितिज अघिल्लो पङ्क्तिमा थियो आकाश पछाडिबाट सबैलाई आदेश दिइरहेको थियो केही साथीहरू ढलिसकेका थिए घाइतेलाई अलिक पर लगेर रा राख्ने रोश्नेको काम थियो यत्तिकैमा झिलिक्क टर्च चमकमा उसले देखी क्षितिजको ढाडबाट एउटा गोली वार भयो र ऊ त्यही ढल्न पुग्यो त्यो गोली दुश्मनले चलाएको थिएन उसैको पछाडि उभिएको कमरेड आकाशले चलाएको थियो क्षितिजमाथि के कारणले यस्तो हमला भयो कमरेड आकाशले यसो किन गर्यो उसले केही पनि बुझ्न सकिन युद्धमा यस्तो पनि हुन्छ कि राजनीतिमा यस्तो पनि हुन्छ क्षितिजको रगतसँगै रोशनीका प्रश्नहरू पनि आँसु बनेर बगिरहेका थिए इसी छिज रोशनीक अगाड़ी मर्यो कामरेड आकाश सरासर रोशनी को नजीक आयो रुटी हाँसो हाँसर भाई रोशनी जी आप अगड़ी बढ़ना कहीं बाधा पछाऊ बुझा युद्ध को कस्तो खाभ रोशनीले आजसम्म पनि बुझ्न सकेकी छैन उसले सोचेकी थिए अब कमरेड आकाशमाथि कारबाही हुन्छ तर एक महिनापछि ऊ पुरस्कृत भयो एरिया इन्चार्ज भयो त्यसपछि राजनीतिप्रति रोशनीको मोह हुन पुग्यो यतिन्जेल उसका आमा बाबुको पनि पालैपालो मृत्यु भइसकेको थियो त्यसपछि अनेक उपाय गरेर रोशनी इजरायल आइपुगेकी हो ऊ भन्छे मैले दुःख र चिन्तालाई नेपालमै छोडेर आएको छु यहाँ त हाँस छु मात्र उन्मुक्त हास छु हो यहाँ ऊ सधैँ हाँसे सबैलाई हँसाउछ सानो तिनो दुःख र चिन्ताले उसलाई छुँदै छुन्न उसको नामै रोशनीबाट बिन्दास रोशनी भइसक्यो तर हरेक बिहान उसको सिरान भने विजयकै हुन्छ रातभरि अनिदो रहे पनि बिहान उठ्दा पार्वतीमा फुर्ती आएको थियो चाँडै उठेर नुहाई दुहाई गरेपछि उसले लुगा फाटो सुटकेसमा खाँदै खातमा बसेर आँखा चिम्ली एकछिन चिम्लिए राखी बिदा हुनु अघि रोश्नीलाई भाने ल त पनि चाँडै काम मिलोस् अरू के भन्नु रोश्नीले भाने अब जीवनमा तैँले पनि धेरै दुःख गरेकी होली आठ बजे लेमेन्सकी पार्क लिएर पार्वती पुग्दा एजेन्सीको एकजना कर्मचारी उसैलाई पर्खिरहेको थियो पार्वती उसको गाडीमा बसी सहयोग रफ्तारमा उसले कार हुँक्यायो गाडीभित्रबाट उसले केयर गिभर लिएर आउँदैछु भनी मोबाइलबाट कसैले जानकारी दियो हर्च्योन रोडबाट याफो हलोन हुँदै रिसोन सहरतिर कार मोडियो लगभग पैँतालिस मिनट गुडेपछि कार लोकियो एजेन्सीको कर्मचारीले चोर औलाले अगाडि देखाउँदै भन्यो उह त्यही हो घर पार्वतीको मुटु ढक्क फुल्यो दिमागमा एकैचोटिले देखाइदिएको घरतिर बिस्तारै हिँडी मनमा अनेक थरी कल्पनाका पोका पुरा फकाउँदै ऊ एउटा आठतले अपार्टमेन्टको फेदीमा पुगी मूल गेटका छेउमा प्रत्येक फ्ल्याटका लागि नाम सहितका स्विचहरू राखिएका थिए हिब्रू अक्षर नबुझेर एकछिन ऊ अलमली अनि तुरन्तै आफूसित भएको चिरकोटोमा लेखिएको नम्बर थिएची एउटा महिलाले राम्रो अंग्रेजी बोलिन् र गेट पनि खोलिदिइन् उनले देखाए अनुसार नै लिफ्टबाट छैटौं तलाहमा पुगी पार्वती यताउता हेरी सबै झाल बन्द थिए कुन फ्ल्याटमा जाने होला ऊ अलमल्लमा पारी ब्यागबाट झिकेर मोबाइल दबाउनै लाग्दा एउटी महिला सलोम भन्दै सामुन्यमा देखा परिन् र पार्वतीलाई अङ्गालोमा पेरेर गालामा चुप्प पारिन् पार्वती छक्क पारी यस्तै फर्खर्की महिलालाई केयर फेरी उसलाई फर्केर सरासर एजेन्सी अफिसमै जाउँ कि जस्तो पनि लाग्यो तर यति बेलासम्म ती महिलाले उसलाई हातमा सम्हाएर ढोकासम्म पुर्याइसकेकी थिइन् कोठाभित्र पुग्ने बित्तिकै तिनी भन्न लाग्यो पार्वतीलाई खातमा सुतिरहेकी थिइन् एक वृद्ध खाया रहेछ उनको नाम खायाले अलिकति टाउको उठाइन् र कुहिनाले टेकेर उठ्न खोजिन् पार्वतीसँगै उभिएकी महिला खाएकी छोरी सबै खा रह छन् खाले हत्तन पत्ता खाएको शिर र ढाडमा दुई हातले भर दिएर पछाडिपट्टि सिरानी राख्दिन् तिनको गोरो डल्लो अनुहारमा उमेरले गहिरो छाप छोडेको प्रष्ट देखिन्थ्यो ढल्किएर बस्दा पनि तिनको टाउको सिधा हुन नसकेर एकापट्टि लत्रिएको थियो गलित थकित र दिगदार उनको प्रत्येक अङ्गले उनलाई यही रूपमा चिनाएका थिए आफ्ना आखा आँखा नजिम्क्याएर पार्वतीलाई एकछिन हेरेपछि उनी भर्र आँसु खसालेर रोइन् जान्छन् होला सबै खा यिनलाई भन् मलाई कहिले पनि एक्लै छोडेर नजानु नत्र मलाई हिटलरका सेनाले समात्छन् अनि यातना दिएर मार्छन् ओह कति उसका सेनाहरू उनले यसो भनिरहँदा सबै खाचेमा बोलिन् आमा त्यसो होइन तपाईकै स्याहार गर्नेछन् हिटलरै आए पनि सबै खाले पार्वतीको बस्ने कोठा देखाइदिन् भान्सा कोठा देखाइदिन् र अरू आवश्यक पर्ने सबै कुराको जानकारी दिइन् र पार्वतीलाई यो घर र आमा अब तिम्रै हो म उहाँकै एकली सन्तान हुँ र मेरो घर चाहिँ हाइफामा छ चा। अब यस्तो छ कि म हप्ताको एकपल्ट पनि आउनु भ्याउँदिनँ छ वर्ष भयो आमा हिँड्न पनि सक्नुहुन्न यो वाकरको भरमा मुस्किलले बाथरुमसम्म चाहिँ जानुहुन्छ चा। यहाँ तिमीले आमाको लागि भनेर खाना बनाउनु पर्दैन सबै होटलबाट आउँछ आफ्नो लागि चाहिँ तिमी मन कुरा पकाएर खान सक्छौ हप्तामा एकपल्ट तिमीलाई चाहिने र घरमा चाहिने सरसामानको लिस्ट मलाई फोनमा टिपाइदेऊ म पठाइदिन्छु र बिचमा केही सकिहाल्यो भने चाहिँ यसोमा त यो पैसाले काम चलाउनु यति भनेर पार्वतीका हातमा के पैसा राख्थिन् सबै खाले एबिली थिइन् पहिला त्योभन्दा अगाडि यहाँ काम गर्ने फिलिपिनकी थिइन् त्यही छ वर्ष जति बसिन् यहाँ र भर्खर मात्रै क्यानाडाकै अब तिमीले आमाको राम्रोसँग हेरचाह गर पार्वती आमा बाँचुन्जेल तिमी यहाँ ढुक्क भएर बस्न सक्छौ यति भनेर आफ्नै आमालाई पार्वतीको जिम्मा लगाएर सबै खा आफ्नो घरतिर लाखेन् पार्वती भने अक्क नबक्क भएर केही बेर अल्मलिन् अनि तुरन्तै आफ्नो काममा यसरी लागि मानव फराकिला चार कोठाको घर थियो खायाको बैठक कोठा त सानो सानो फुटबल मैदान नै भन्न मिल्ने खालको थियो बैठकको आडमा सेतो टायल र सेते दराजमा सजिएको भान्सा कोठा थियो झ्यालका पर्दा पनि सेता र एकदमै सफा थिए भान्साहेक अरूतिर विभिन्न रङको संयोजन भएका टायलहरू थिए ऊाया रा पहिलो रात उसलाई चाँडै निन्द्रा लागेन पलङमा यसै पल्टिएर मनमा अनेक अनेक कुरा खेलाइरहे बिहान पख भने ऊ झपक्कै निधाई बिहान एक्कासी निन्द्रालाई छोड्दा त सात पो बजिसकेको रहेछ उसको सामुन्यको कोठामा खाया मस्त निन्द्रामा थिइन् ऊ हतार हतार उठेर बिस्तारै खायाको कोठाको ढोक्कामा गई खायाले उडाले दोब्राएर छातीमै टाँसेकी थिइन् टाउको पनि त्यसै गरी अगाडितिर झुकाएर कुकुरुक्क परेर सुतेकी थिइन् खायाले मस्त निन्द्रामा पाउँदा उन निकै खुसी भई ल अब मौज हुने भयो इजरायलमा बसुन्जेल यस्तै सजिलै वृद्धाको सेवा गर्न पाइयोस् भन्दै उसले मन मनाई भगवान्लाई हतार हतार बाथरूम पसेर नुहाई धुवाई गरी पार्वतीले बुढी आमै अझै पनि मस्त निन्द्रामै थिइन् चिर निन्द्रा त होइन अस्सी वर्ष नागेकीको के भर उसले नजिकै गएर निहाली सिरखले सास रहेको थियो उ केही ढुक्क भाइ पार्वती छिट्टै खायाकी विश्वासी पनि भाइ खायाकी छोरी सबैकासँग पनि उसको सुमधुर सम्बन्ध हुन पुग्यो सजिलै वृद्ध ओभरटाइमसहितको जागिर अलिअलि काम र प्रशस्त फुर्सद पार्वतीको जीवन अब बिस्तारै सहजतातर्फ उन्मुख भइरहेको थियो ऊ बेलुकी सधैँ रोशनी र तिरकुमारीसँग लामो गफ गर्थे एक्लोपनको न्यास्रो मेर्थे दिन बिराउँदै नेपालमा आमालाई फोन गर्थे केही महिनामै उसले नेपालबाट आउँदाको ऋण पनि चुक्ता गरी फोन गर्दा पनि ऊ आमालाई सम्झाउन सक्ने भएकी थिए ऊ भन्थे आमा अब धेरै पिर नलिनु तपाईँको दुःखका दिनहरू गयो भन्ने सम्झिनुहोस् अब अर्को सालसम्ममा बुधबारे नजिकै बजारमा अलिकति जमिन किनेर एउटा सानो घर पनि बनाऊला अनि त सुखै सुख छोरीका कुरा सुनेर आमा एकछिन त बोल्नै सक्दिन थिइन् केही बेर पछि केही सम्झे गरी भन्थिन् ए सुन्न पार्वती त मामाले एउटा राम्रो घरको कुरो ल्याएछ के के जागिरे छन् भने के अरे अब त छिट्टी बिहा पनि गर्नु परेन भने किन किन आमा फोनमा कुरा हुँदा पार्वतीको बिहेको कुरा निकालिहाल्थिन् यसबारेमा पार्वतीले पनि केही भनिदिए हुन्थ्यो भन्ने सोच्थिन् तर पार्वती मौन बसिदिन्थी बिहेको कुरा उसले सोचेकै थिएन ऊ कहिलेकाहीँ आफै छक्क पनि पर्थे सोध्थे आफैसित म भित्र किन बिहेप्रति कुनै उत्साह छैन किन घर गृहस्थी गरेर बस्ने कुनै रहर पलाउँदैन म भित्र के मेरो जीवन यसरी नै एक्लै बितला यतिखेर पार्वतीको एउटै लक्ष्य थियो आमाको बाकी जीवनलाई सुखी र सुविधा सम्पन्न बनाउने उसले यस क्रममा आफूभित्र पनि रहर र चाहनाहरू छन् भन्ने नै बिर्सिसकेकी थिइ तर अब उसलाई विश्वास थियो ऊ केही गर्न सक्छे र आमाको लागि असल छोरी साबित हुन सक्छे तर विश्वासको जरामा किरा लाग्ने क्रम अझै पनि रोकिएको थिएन पार्वती जहाँ जहाँ काम गर्न गई त्यहाँ त्यहाँ आफ्ना फेरफारे लुगासँगै यही विश्वास पनि पोखेर गई तर केही दिन नबित्तै सुटकेसमा फेरि मकिएको विश्वास कोचेर फिर्ता हुनु पर्यो यसपालि उभित्रको विश्वासको अग्लो पर्खाललाई ढाल्नै अघि सर्यो झै त्यस दिन पनि बिहानको नास्तापछि खायालाई लिएर पार्क जानु थियो उसलाई खायालाई पार्वतीले सुकमेल राखेर रा पकाएको दाइसा अत्यन्तै मन पर्थ्यो उनले बेलुकै भनेकी थिइन् पार्वती भोलि बिहान मेरो लागि मगमग बाँच्न आउने दाइसा पकाइदेऊ भए तिमीले पकाएको दाइसा कति मिठो हुन्छ उसले खायाले भने चाहिँ बिहानै बाक्लो दुधमा अलिकति सोलेद अर्थात सुजीको पिठो र चिनी हालेर दाइसा पकाएकी थिए त्यसबाट सिनामोन अर्थात दालचिनीको मगमग बाँच्न पनि आइरहेको थियो तात दाइसा खुवाउँछु भनेर ऊ हतार हतार खायालाई उठाउन उनको कोठामा गए कोठामा पुगेर पार्वती एकदमै आत्ती खाया सास फेर्न नसकेर बगरमा पछारिएको माछो झै प्याक प्याक गरिरहेकी रहेछन् एकछिन अघिसम्म कोठामा पस्ता नाइरहेकी खायालाई देखेर ऊ खुसी भएकी थिए एकैछिनको फरकमा यस्तो प भइसकेछ उसले हतार हतार एम्बुलेन्स बोलाएर हस्पिटल पुर्याई खायालाई त्यति मसिनो स्वरमा खाया, खाया भनिरहेकी थिइन् है पार्वती पार्वती हिटलर आयो हेर त हिटलर आयो के नाझी सेना लिएर साठी लाख योधीलाई मारिसक्यो हिटलरले अब यसले मलाई पनि समातेर लैजान्छु पार्वती मार्छ मलाई यसले मलाई अब कसैले पनि बचाउन सक्थेन हस्पिटल पुग्ने बित्तिकै डाक्टरले खायाको नारी छ भन्यो ना खायाको मृत्युपछि पार्वतीले फेरि अर्को कामको लागि नातान एजेन्सीसँग आग्रह गर्नुपर्ने भयो पार्वतीलाई अप्ठ्यारो लाग्यो अब कस्ती वृद्ध फैला पर्ने हुन् सन्की इनेस जस्तै साठी कटेकी कामातुर मालिया जस्तै कि फेरि पनि काललाई ढुकेर बसे कि खाया जस्तै यी तीनवटै विकल्प उत्साहवर्धक थिएनन् पार्वतीका लागि अहिलेसम्म उसले बुझेका इजरायली रोजगारदाताको परिचय यही तीन किसिमको थियो उसलाई चौथो परिचय भएकी वृद्धा चाहिएको थियो यसबीचमा पार्वतीको पनि एउटा परिचय बनेको थियो निराशाका बीचमा आशावादी बन्ने व्यर्थताको डिलमा उभिएर अर्थहरूको खोजी गर्ने भिन्न स्वभावका इजरायली वृद्धाको सङ्गतले पार्वती अब निकै परिपक्व भइसकेकी थिए पहिले वृद्धा र उनका आफन्तले अन्तवार्ता लिदा ऊ फेरि कतै काम नपाइने हो कि भन्ने भएले प्रत्येक वाक्य सोचेर बोल्थे अत्यन्तै विनम्रताका साथ पेश हुन्थे अहिले ऊ उन आफै उनीहरूको इन्टरभ्यू लिन थालेकी थिए ऊ साहसी र बुलक्कड भएकी थिशनी कहिलेकाहीँ जेस्क्याउँथे पार्वतीलाई है समुद्रको सङ्गतले होला क्या यो भित्र पनि छ उठ्न थाल्या छ बेर पार्वती दिक्क लड़ी फोन आयो, फोन ए, पुग्दा इनेस कि छोरी सारा लिहकै छेउमा बसिरहेकी थिइन् साराको अनुहार एकदमै मलिलो थियो पर्ला पार्वतीका लागि यो अनौठो र अप्रत्याशित आदेश थियो ऊ साँच्चै अलमलमा परि लियाले यसो भन्लिन् भन्ने पार्वतीले चिताएकी पनि थिइन अह म त कुनै हालतमा पनि जान्दैन यसको घरमा बरु तपाईँ मलाई काम दिन सक्नुहुन्न भने नेपालै फर्किन्छु म त आफैले यति कुरा भने पार्वतीले पार्वतीले यति भन्न नपाउँदै सारा जुरुक्क उठिन् उनी पार्वती मेरो आइन् अनि पार्वतीको हात समाउँदै विनम्र भावमा बोलिन् यसो नभन न पार्वती मैले भनेको त मान्देऊ एकपल्ट हिँड न मसित केही दिन बस फेरि पनि त्यस्तै भयो भने म तिमीलाई रोक्दिनँ बरु क्षतिपूर्ति पनि दिउँला बाछा भयो मेरो मेन्ती पार्वती अब भने पार्वतीले साराको कुरा काट्नै सकिन पार्वती आऊ आउ मलाई माफ गरिदेऊ पार्वती, आओ, आओ, पार्वती। मेरा मेरो लागि भनेर धेरै केयर गिभरहरू आए कति मेरो छेउ पर्नै मानेनन् कतिलाई मैले देख्न सकिनँ तर तिमलाई जै मेरो मनले सधैँ खोजिरह्यो पार्वती तिमी जस्तो असल केयर गिभर म चुनीमा कहिले पनि पाउने छैन यति <tart noise> भनेर उनले पार्वतीलाई ग्मलाङ्गा अङ्ग्रालो हालिन् त्यतिखेर उनको अनुहार सानो बालकको जस्तो अवोध र निश्चल देखियो पार्वतीलाई तिनको असाध्य माया लाग्यो उसले सोची मेरी हजुरामा बाँचिरहेकी भाइ सायद यस्तै देखिन्थिन् हजुरआमा जस्तै वृद्ध इनेसले रुँदै माफी मागेको यो दृश्यले पार्वतीका आँखा पनि रसाए अनि ऊ पनि इनेससँगै रुन थाली उनीहरू दुवैका आँखाबाट कति हो कति आँसु बागे त्यही आँसुसँगै उनीहरू बीचको गुनासो पनि पकेर गयो निकै बेर रोइसकेपछि इनेसले भनिन् हेर पार्वती म कति पाफी रहेछु है मेरो नातिनी जस्तै तिमीलाई कति दुःख दिए तर मैले जानाजान त्यसो होइन पार्वती किनकिन त्यति बेला मेरो दिमाग पुरै कोहोरिएको थियो र तिमीलाई म युवा जस्तो देख्न थालेँ पार्वतीले पनि यिनैसँगै आफ्नो आँसु पुछि यो इजरायलमा म जस्ता बुढाबुढी धेरै छन् पार्वती हामी सबैले हिटलरको आतंकलाई एकदम नजिकबाट भगेका छौँ त्यसैले त्यो आतङ्कले हामीलाई आज पनि झस्काइरह्छ बौलाह बनाउँछ बौलाह बनाउँछ हामीलाई डाक्टरहरू भन्छन् एक, डाक्टर एक खालको मानसिक रोग भगिरहेका छौँ हामी तर अब म त्यो रोगबाट मुक्त हुन चाहन्छु पार्वती तिमी मलाई सहयोग गर त्यसपछि इनेश बिस्तारै ओछ्यानमा ढालिन् लामो सास फेरिन् अतीत उनको बोलीमा अभिव्यक्त हुन थाल्यो उनले पुराना कथाहरू सुनाउन थालिन् इनेशकै अतीतमा हराउन पुगी पार्वती बने उपन्यास तोदाको चौथो अंक यही सकिन्छ हामी आशा गर्छौ यो उपन्यास र हाम्रो प्रस्तुति तपाईलाई रोचक लाग्यो हवस् आजको अंक यति नै उपन्यास तोदा र यस कार्यक्रमबारे यहाँको धारणा पठाउन चाहनुहुन्छ भने तपाईँलाई हार्दिक स्वागत छ तथा मिक्सिंग पवन राजवेदी प्रतिक्रिया काम संचार वंचार एट जीमेल डॉट कॉम